भरतपुरमा सम्भवत अहिलेसम्मकै ठूलो र भव्य बिहे भएको स्थानीयले बताएका छन् भरतपुर बाह्रको स्थापथथली टोलमा बिहे भएको थियो तर यति धेरै खर्च गर्नु नेपालको कानून विपरीत हुन्छ करोड़ खर्च गरेर बिहे भयो चितवनमा तर त्यो कानूनअनुसार चाहिँ कानून विपरीतको काम हो विनोद त्रिपाठी बहुपक्षीय पद्धतिबाट खाद्यान्नको बिउमा पहुँच पुर्याउन नेपाल